संगीत त्यो चिज हो जसको कुनै परिभाषा हुँदैन संगीत त्यो शक्ति हो जसले हरेक व्यक्तिलाई जोड्ने सामर्थ्य राख्छ तर अहिले नेपालमा साधना बिनाका गायक गायिकाहरूको चाप बढ्दो छ जसका कारण नेपाली साङ्गीतिक क्षेत्रको महत्व दिन प्रतिदिन घट्दै पनि गइरहेछ अझ भनौ सुदूरपश्चिमको हकमा कुरा गर्ने हो भने यहाँको मौलिक संस्कृति यहाँको देउडा संस्कृति र यहाँको पर्यटन प्रवर्धनका कुराहरू ओझेलमा पर्दै गइरहेका छन् नमस्कार युनिटी कार्यक्रम हरेक शुक्रबार बेलुकी पाँच बजेपछि प्रसारणमा आउने गर्छ कर कार्यक्रम हामी युवाहरू संघको प्रत्यक्ष संवादबाट शिक्षा स्वास्थ्य सूचना विकास रोजगार जनचेतना लागु पद्धा दुर्वेसन कुलत र माया प्रेम लगायत अन्य समसामयिक सन्दर्भ सामग्रीहरूमा जोडिने गर्दछौ आजको कार्यक्रममा हामीसँग कुराकानी गर्नको लागि स्टुडियोमा उपस्थित हुनुहुन्छ एउटा यस्तो युवा जुन युवा सुदूरपश्चिमको मौलिक संस्कृति यहाँको देउडा संस्कृति र यहाँको पर्यटन प्रवर्धनका कुराहरूलाई आत्मसात गर्दै आफ्नो कलाको माध्यमबाट सुदूरपश्चिमलाई केही न केही हिसाबले योगदान गरिरहेका छन् हजुर हामी कुराकानी गर्दैछौ आज युवा गायक सुधीर कौशल जुथ क्याफेमा धन्यवाद सम्पूर्ण युनिटी रेडियो सुनेर बस्नुभएका श्रोताहरूमा मेरो साङ्गीतिक नमस्कार सा। छ आज म रेडियो युनिटीमा आएर आफ्नो दुई चार कुरा राख्न पाइरहेको छु मलाई अलि गर्व लागिरहेको छ खुसी छु धेरै के गर्दै हुनुहुन्छ के कुरामा व्यस्त हुनुहुन्छ आजले तपाईँ म पेन्टिङ काम पनि गर्छु होइन अनि प्लस म्युजिकहरू पनि म बनाइरहेको म सङ्गीत पनि गर्छु अनि नयाँ नयाँ गीतहरू रचना पनि गरिरहेको छु भनेपछि तपाईँ चाहिँ साङ्गीतिक कुरामा पनि आबद्ध हुनुहुन्छ र सँगसँगै पेन्टिङको पेसामा पनि पे आबद्ध हुनुहुन्छ हजुर म त्यहीमै व्यस्त छु भन्नुपर्छ तपाईँ विगत लामो समयदेखि चाहिँ सङ्गीतको क्षेत्रमा लागिरहनु भएको छ होइन तपाईँले चाहिँ यो सङ्गीतलाई कसरी बुझ्नु वास्तवमा सङ्गीत भनेर चाहिँ के हो तपाईँको विचारमा मलाई लाग्छ यो दुःख सुखमा आफ्नो मन भुलाउने अनि आफ्ना केही वेदनाहरू गीत मार्फत प्रपोषण गर्ने अनि गीत सङ्गीतलाई सुनेर चित्त मनमा लागेका कुराहरू बुझाउने काम चाहिँ गर्छ जस्तो लाग्छ मलाई अनि कुनै दुखी दाजुभाइ कुनै मनै दुखी जस्तै मरै मन दुःखी भयो भने म मा गीत मार्फत आफू सुनेर या गाएर आफ्नो मनलाई शान्त गर्छु चित्त बुझाउने काम चाहिँ गर्छु गीतले भनेपछि सङ्गीत भनेर चाहिँ जे होस् दुःख सुखको साथी हो एकदम म त त्यही मेरो लागि त म्युजिक एकदम सुख दुःखको साथी नै मान्छु मैले म दुःख पर्दा पनि गीतै गाउँछु खुसी हुँदा पनि गीतै गाउँछु तपाईँको साङ्गीतिक जीवनको सुरुवात चाहिँ कसरी भयो त मेरो साङ्गीतिक जीवनको सुरुवात भन्नुपर्दा म स्कुल लाइफदेखि नै म म्युजिक क्षेत्रमा धेरै इन्ट्रेस्टिङ मान्छे हो म मा सानो एक क्लासदेखि पढ्दाखेरि नै म गीतहरू गाउँथेँ प्रत्येक शुक्रबारको दिनमा मलाई सर म्याडमहरूले गीत गाउन लाउनुहुन्थ्यो म त्यो शुक्रबार चाहिँ नि अनिवार्य पनि म गीत गाउँथेँ किनभने मलाई उति बेला रामकृष्ण ढकालको गीतहरू धेरै मनपर्थ्यो कि त्यो भएर म उहाँको गीतहरू धेरै सुन्ने थिएँ धेरै गाउँथेँ अनि मलाई कसै कसै दाजुभाइहरूले पनि रामकृष्ण ढकाल पनि भनिदिन्थे बन त्यो नाम उहाँको मात्र गीत गाउने उनाले अनि त्यसपछि म त्यसरी नै अगाडि बढ्दै आएँ अनि स्टेज कार्यक्रम गीत गाउने काम गरेँ तपाईँ साङ्गीतिक क्षेत्रमा विगतदेखि लागिरहनु भएको छ र अहिलेसम्म यहाँसम्म आइपुग्दासम्म तपाईँले कतिवटा गीत चाहिँ रेकर्ड गर्न भ्याउनु भएको छ मैले गीत त मैले थुप्रै गरेको छु दस पन्ध्रवटा जति मेरो गीतहरू छ होइन अनि सुरुमा मलाई प्रेरणा दिने दाजुहरू हुनुहुन्छ उहाँहरूले मलाई धेरै सपोर्ट गर्नुभयो जब म सानो थिएँ अनि म सानो हुँदाखेरि गीत गाउँथेँ गीत गाएर काठमाडौँ म्युजिक सिक्न गाएँ म्युजिक सिकेर आइसकेपछि डरेलद्रामा आए आएपछि आए एउटा हाम्रो लालबहादुर गुरुङदाई हुनुहुन्थ्यो लालबहादुर गुरुङदाईले अनि हाम्रो अबु क्यासेट सेन्टर धनगढीमा छ अबु औजा दाजु हुनुहुन्छ उहाँ अनि उहाँ उहाँले एउटा स्टुडियोमा लानुभयो मलाई अनि लालबहाईले म फोन गरेर यो भाइलाई एउटा गीत रेकर्ड गराइदिनुहोस् है सर भनेर उहाँले चाहिँ प्रेस गर्नुभयो र अनि मलाई चाहिँ नरेन्द्र राज रेग्मी सरको स्टुडियोमा लगेर एउटा गीत मैले गाउने अवसर पाएँ तिरसठ सालको कुरा हो अनि सङ्गीत सौगात स्टुडियो थियो तारानगरमा अनि त्यही स्टुडियोमा मैले पहिलो गीत रेकर्ड गरेँ त्यसपछि त्यही त्यो त्रिसठी सालदेखि नै मेरो गीत गाउने इच्छा झन बढ्दै आयो तपाईँले थुप्रै गीतहरू रेकर्ड गरिसक्नु भएको छ त्यसमा चाहिँ अब तपाईँको कस्तो कस्तो विधाका गीतहरू रहेका छन् आधुनिक देउडा लोकदोरी कस्तो कस्तो खालको गीतहरू रहेका छन् मेरो यो गीतमा आधुनिक मेरो एकदम मनपर्ने सङ्गीत हो सुगम सङ्गीतलाई गर्छु अनि त्यसपछि म मेरो जन्म थलो डोडेलधुरा हुनाले म देउडा गीतलाई पनि त्यतिकै सम्मान गर्छु किनभने मलाई देउडा पनि अति नै राम्रो लाग्छ अनि आधुनिक पनि त्यति नै राम्रो लाग्छ मैले आधुनिक र देउडा गीत गाएको छु भने तपाईँले भन्नुभयो अब डणालथुरा जिल्लामा जन्मेको हिसाबले पनि म देउडा गीतलाई चाहिँ साह्रै यहाँ सम्मान गर्छु भनेर भन्नुभयो देउडा गीत चाहिँ कतिवटा रहेको छ तपाईँको अहिलेसम्म मेरो देउडा गीतहरू छ सात आठवटा जति होइन अनि देउड गीतमा मैले त्यस्तो छाडा टाइपको गीतहरू छैन मेरो गीतहरूमा अलि गाउँघर अनि आफ्नो जिल्लाको वर्णन आफ्नो सुदूरपश्चिमलाई कसरी अगाडि बढिन्छ आफ्नो पर्यटन क्षेत्रहरूको बयान गरेका गीतहरू छन् अनि दुःख पीडालाई समेटेको गीतहरू छन् त्यस्तै गीतहरू छन् भन्नु त्यसमध्ये कुनै एउटा तपाईँको हुन्छ नि एकदमै चर्चा पाएको गीत चाहिँ कुन छ यो डेलदुरैको बारेमा छ यो गीत होइन यो झिलमिली जिल्ला डोडेलद्रा जिल्ला क्यारम रो बाग बजार उहीमाथि किल्ला भन्ने गीत छ यसलाई लेख्नु भएको छ हाम्रो नरबहादुर पाल सरले अनि शब्द सिर्जना नरबहादुर पालको सङ्गीत मैले सोहीमाफी गरेको छु ओके तपाईँको यो निकै नै चर्चा पाएको गीत हाम्रो यति बेला थुप्रै श्रोताहरूले हामीलाई सुनिराख्नु भएको छ थुप्रै युवा मनहरूले चाहिँ हामीलाई सुनेर साथ दिइरहनु भएको छ लागि भए पनि अलिकति सानो टुक्रा चाहिँ यहाँले सुनाइदिनु पर्ने हुन्छ यो गीत म सुनाउन चाहन्छु जति पनि हाम्रो युनिटी रेडियो सुनेर बस्नुभएको छ सा सबै श्रोताहरू र सम्पूर्ण सुदूरपश्चिमवासीहरूलाई म यो गीत सुनाउन चाहन्छु से लो कीरा मरे पाक्या पहाड़ा हो ऊबासन से नाउली मीरा पहाड़ा ओबासन से नाउली मेरा पहाड़ा झिमिली जिल झिल्ला डडेलधुरा झिल्ला क्यारम रोबाइ माथि किल्ला झिल्मिली झिल्ला डडेलधुरा झिल्ला क्यारम रोबागार माथि किल्ला क्यारम रोबाई माथि किल्ला <laughs> क्या राम्रो बाघ बजार उही माथि किल्ला निकै नै चर्चा कमाएको तपाईको यो गीत तपाईँले सुनाउनु भयो र अब कार्यक्रमलाई फेरि अगाडि बढाउँ तपाईँ यस्तो कला र प्रतिभा भएको मान्छे तपाईँको आवाजमा त्यतिकै दम छ यो दम हुँदाहुँदै पनि जुन किसिमको चर्चा तपाईँले पाउनु पर्ने हो त्यो किसिमको चर्चा चाहिँ तपाईँले किन पाउन सक्नु किनभने मेरो पनि आफै फुर्सद नभएको कारण र अहिलेको जमाना म्युजिक बनाउनु पनि धेरै पैसा लाग्छ अनि बजार व्यवस्थापन पनि केही पनि छैन रेकर्ड गर्नु गयो सेनर रेकर्डिङ्स अनि एरेन्जर गर्दा गर्दा, गर्दा पैसाहरू थुप्रो लाग्छ अनि त्यो बजारमा ल्याउनुको लागि भिजुअल बनाउनु पर्यो भिजुअल बनाएपछि टेलिभिजनमा दिएपछि अनि बज्ने मात्र हो फेरि बजेर केही पनि छैन एक आम्दानी छैन अनि त्यही भएर हामी एल्बमहरू गर्छौँ तर आफ्नो सोखको लागि एकदम रहरको लागि गर्छौँ ठुल्ठुलो कलाकारहरूले पनि धेरै गर्नुभएको छ उहाँहरूले पनि धेरै योगदान दिनुभएको छ कला क्षेत्रमा तर के गर्ने उहाँको पनि त्यस्तै लगानीहरू डुबेर त्यस्तै भइरहेको छ भन्ने लाग्छ तपाईँले भने जस्तै अब यस्तो किसिमको समस्या त छ अहिले अब कलाकारलाई चाहिँ एउटा हुन्छ नि अब कलाकार बनेर बाँच्न चाहिँ निकै नै गाह्रो छ र यो तपाईँको विचारमा अहिले जुन यो नेपाली साङ्गीतिक क्षेत्र छ यो साङ्गीतिक क्षेत्र चाहिँ कुन अवस्थामा छ त सरकारले पनि यसलाई धेरै हेर्नुपर्ने हुन्छ साङ्गीतिक क्षेत्र कस्तो छ भन्दा सब गीत सङ्गीत सबै श्रोताहरूले मन पराउँछन् सबै गाउँ बस्तीमा मनपर्छ तर यसको संरक्षण चाहिँ छैन गीत सङ्गीत सुन्ने र सुनाउनेले पनि संरक्षण गर्न सकेका छैनन् धेरै गीतहरू आए अर्थपर्थको गीतहरू पनि आइरहेछन् श्रोताल पनि हुँदैन केही हुँदैन अनि शब्द पनि राम्रो हुँदैन अनि त्यतिकै म्युजिक ड्याङ ड्याङ बजाएर मात्रै अहिले धेरै जस्तो त्यस्तो गीतहरू आइरहेछ यो गीत संरक्षण गर्नको लागि सरकार पक्षले पनि आवाज उठाउनुपर्छ भन्ने मलाई लागिरहेछ अनि सम्पूर्ण कलाकारहरू पक्कै पनि अब बिना साधनाका कलाकार गायकहरू पनि थुप्रै छन् होइन उनीहरूले अब विभिन्न किसिमको गीतहरू निकालिरहेछन् एउटा क्राइटेरिया छैन यहाँ कस्तो किसिमको गीत चाहिँ रेकर्ड गर्न पाउने अथवा कस्तो किसिमको गीतलाई चाहिँ हुन्छ नि अब प्रायोरिटीमा राख्ने भन्ने किसिमको एउटा क्राइटेरिया नभएको कारणले गर्दाखेरि पनि यस्तो भएको छ तपाईँलाई के लाग्छ कला एउटा कलाकार हुनको लागि साधना गर्न चाहिँ कतिको जरुरी छ त जुन मान्छे साधना गर्दैन त्यो कलाकार नै होइन गीत त जसले पनि गाउँछ गीत गाउनु ठुलो कुरो पनि होइन गीत एउटा हाम्रो आमा बुवा दाजुभाइ सानसानो बालबच्चा दिदी बहिनीहरू गर्दा कति गीत गाउँछन् कति राम्रो आवाजहरू हुन्छन् उनीहरूको त्यतिकै गीत गाएर हावातालमा हुँदैन अलिक साधनाहरू म्युजिकहरू सिक्नै पर्छ किनभने रियाजहरू अनिवार्य गर्नुपर्छ सुरतालको बारेमा एकदम सिक्नुपर्ने हुन्छ कुन गीत कुन सुरबाट उठिरहेछ कुन तालको गीत हो भन्ने हामीले जानकारी नलिकन गीत गाउनु त्यति हचुहरूमा पनि हुँदैन गायकहरूले अनिवार्य म्युजिक क्लास चाहिँ लिनै पर्छ त्यसपछि मात्रै मलाई लाग्छ कि कलाकार क्षेत्रको अलिक विकास हुन्छ कि जस्तो मलाई लाग्छ तपाईँ कस्तो कस्तो खालको गीत सुन्नुहुन्छ हिन्दी नेपाली आधुनिक म आधुनिक र हिन्दी अनि अलि पप पनि सुन्छु अनि हाम्रो पश्चिमको गीतहरू पनि सुन्छु त्यही मध्ये अब तपाईँले अक्सर गुनगुनाउने गीत हुन्छ नि अब तपाईँ साथीभाइहरूसँग हिँड्दाखेरि पनि तपाईँले अब तपाईँको मुखमा आइरहने गीत गुनगुनाइराख्ने गीत चाहिँ कुन मलाई यसपालिमा गए भने आउँछु कि आउँदिन भन्ने गीत धेरै मनपर्छ किनभने त्योमा अलि दिदीबहिनीको बारेमा पनि समेटेको छ अलिक अलि मार्मिक गीतहरू पनि छ अलिक क्लासिकल टाइपको गीत पनि छ त्यो भएर धेरै मनपर्छ मलाई अघि रामकृष्ण ढकालजीको गीत गाइदिनुहोस् न त्यसो भए आउँछु कि आउँदिन यसपालि म गए भने आउँछु कि आउँदिन यो जूले फेरि भेटिन यो जिउले फेर भेटिन पाउँछु कि पाउँदिन यस पाली म गए भने आउँछु कि आउँदिन वा क्या क्या गाउनु भयो तपाईँले अब यो तपाईँको आवाजको त अब कुरै छोडौँ है तपाईँको आधुनिक तपाईँले जुन गीतहरू गाउनुहुन्छ तपाईँ रामकृष्ण ढकालको पनि एकदमै फ्यान हुनुदो रहेछ है मैले अब यहाँनिरबाट थाहा पाएँ रामकृष्ण ढकालको तपाईँ एकदमै ठुलो फ्यान हुनुहुन्छ र तपाईँको आवाज पनि आधुनिकको लागि चाहिँ एकदमै सुइटेबल आवाज छ आधुनिक गीतको लागि यति हुँदाहुँदै पनि तपाईँ अहिले चाहिँ अब विशेष गरेर देउडा गीतमा चाहिँ फोकस गरिरहनु भएको छ किन म सुदूरपश्चिममा जन्मेको मान्छे मलाई आफ्नो लोक संस्कृति जोगाउन एकदम उत्साह भएर आउँछ किनभने हाम्रो अधिकांश युवा दाजुभाइहरू हुनुहुन्छ एसएलसी पास भएपछि बाहिर पढ्न जानुहुन्छ उहाँ फेरि उहाँहरूले आफ्नो लोक संस्कृति जोगाउनेबारे सिकेर आउनुहुन्न कि छाडा गीतहरू पप गीतहरू ऱ्याप गीतहरू अनि हाम्रो सुदूरपश्चिममा आएर अनि अलि रक टाइपको गीतहरू गाउनुहुन्छ अनि आफ्नो संस्कृतिलाई अलि बिर्सन हुन्छ त्यही भएर म म पनि युवा भएको कारणले आफ्नो ठाउँलाई कसरी अगाडि बढाउन सकिन्छ यो सुदूरपश्चिमलाई कसरी चिनाउन सकिन्छ भन्ने खालको मान्छे भएर त्यही भएर चाहिँ मैले देउडा गीतलाई अलिक फोकस गरेको छु अनि मेरो फेरि अर्को पनि देउडा गीत आइरहेको छ मैले त्यो पनि आफ्नो यो सुदूरपश्चिमलाई झगडा गर्ने टाइपको गीत गाउन गइरहेको छु अर्को पनि कुन चाहिँ गीत हो अर्को चाहिँ कहिले रेकर्ड गर्नुहुन्छ यो यो महिनाको लास्टतिर हुन्छ होला किनभने अहिले यो समय अहिले तिसको समय भएर स्टुडियोहरू धेरै प्याक छ स्टुडियो प्याक भएको कारणले अहिले यो अर्को महिनातिर सरिरहेको यो काम अनि मेरो अर्को गीत आफ्नो सुदूरपश्चिमको जस्तै मौसम कस्तो चिसो चिसो त्यस्तै बारेमा छ होइन थंडो। थंडो रे ठन्डो मेरा पहाडका गाउँमा पानी नै ठन्डो रे ठन्डो मेरो अपिसालको पानी नै ठन्डो भन्ने टाइपको गीत आउँदैछ बजारमा कहिले चाहिँ यो गीतलाई भदौमा रेकर्ड हुन्छ यो भदौ अनि यो, यो आपनी आपनी गीत आफ्नै रचना आफ्नै सङ्गीतमा आइरहेछ यस गीतलाई एरेन्जर गर्दै हुनुहुन्छ विनोद बाजुरीले दाइले ओके त्यो गीतको लागि हामी तपाईँलाई अग्रिम शुभकामना दिन चाहन्छु तपाईँको जुन चर्चित गीतहरू छ त्यसै गरी त्यसले पनि एकदमै चर्चा पाओस् र सुदूरपश्चिमको हुन्छ नि अब सम्पूर्ण विकास पर्यटन प्रवर्धनका कुराहरूलाई चाहिँ त्यो गीतले पनि केही हदसम्म चाहिँ सहयोग पुर्यावस् भन्ने चाहिँ म शुभकामना व्यक्त गर्न चाहन्छु अहिलेसम्म तपाईँले हुन्छ नि अब साङ्गीतिक जीवनको यात्रा गर्ने क्रममा कुनै त्यस्तो किसिमको गायन प्रतियोगिताहरूमा चाहिँ सहभागी हुने मौका पाउनु भएको छ धेरै कार्यक्रममा मैले सहभागी भएको छु नेपाली तारा तिम्रो सुरु मेरो गीत जति बेला नेपाल टेलिभिजनमा एउटा आउँथ्यो राति शुक्रबार नौ बजीतिर ब्राइटर तिम्रो सुरु मेरो गीत भन्ने कार्यक्रम थियो अनि त्यहाँ म सेकेन्ड भएको थियो एउटा प्रोग्राममा तीर्थ सालको कुरा हो त्यति बेला म सेकेन्ड भएको थियो मलाई धेरै खुसी लागेको थियो म सानो थिएँ सेकेन्डै हुनु पाउँदा पनि धेरै खुसी लाग्यो किनभने त्यति ला त्यस्तो उपहार सुपार भन्ने पनि केही पनि थिएन एउटा भिरखुटी मण्डपमा हुन्थ्यो त्यो कार्यक्रम एउटा ब्राइट र तिम्रो सुर मेरो गीत भन्नेले प्रयोजन गरेको थियो त्यति बेला मलाई धेरै खुसी लागेको थियो त्यति मैले गाएको थिएँ हाम्रो सुन्दर संसार थियो हुरी आई उडाइ दियो भन्ने गीत गएको थिएँ त्यति बेला जजेस कुन्ती मुक्तान दिदी हुनुहुन्थ्यो तिम्रो सुर मेरो गीत भनेपछि कुन्ती मोक्ता दिजु चाहिँ जज हुनुहुन्थ्यो त्यति बेला तपाईँले गीत गाइसके पश्चात चाहिँ तपाईँलाई चाहिँ कस्तो प्रतिक्रिया दिनुभयो उहाँले उहाँले भन्नुभयो तपाईँको भोइस राम्रो छ अनि म्युजिक क्षेत्रलाई अगाडि गर्नु होला अलिक सिक्नु होला राम्रो गाउनुहुन्छ अलिक दम छ तर अलिक अलिक काहीँ आवाजवटा फ्ल्याट भइरहेको छ त्यो अलिक क्लियर गर्नु होला भनेर भन्नुभएको थियो जे साधना चाहिँ गर्नु होला भनेर म्युजिक सिक्नु होला अनि साधना अनिवार्य गर्नु होला भन्नुभयो उहाँले मलाई सल्लाह दिनुभयो तपाईँ अहिले अब यो साधना रियाजको कुरामा कतिको निरन्तरता दिइरहनु भएको छ यो कुरालाई म बिहान पाँच बजे उठेर रियाज गर्छु अनि साँझ सातदेखि आठ बजीसम्म रियाज गर्छु म रियाज म दुई दुई घन्टा जति गर्छु अनि म प्लस बाँसुरीहरू पनि बजाउँछु सिकेको कुरा म साँझतिर सबै साँझ बिहान जहिले पनि बजाएकै हुन्छ अनि रियाज चाहिँ अनिवार्य गर्छु म तपाईँले चाहिँ अब स्टेजमा पर्फर्मेन्स गर्न हुन्छ नि अब कतिको मनपर्छ मलाई स्टेज प्रोग्राम धेरै मनपर्छ ट्र्याकभन्दा पनि मलाई लाइभ गीतहरू गाउन मनपर्छ जस्तै गिटार बाँसुरी तबला हार्मोनियमहरू बजाएर गाउन चाहिँ धेरै इच्छा लाग्छ तर यस्तो इन्स्ट्रुमेन्ट बजाउनेहरूको यहाँ साथीहरू कोही पनि हुनुहुन्न त्यही भएर अलिक गाह्रो छ त्यही भएर ट्र्याक नै गाउनुपर्छ अनि स्टेजमा मास जति बढी भयो नि उति इच्छा लागेर आउँछ गाउने उति आफूलाई जोस पनि आउँछ मास भएन भने गीत गाउने पनि इच्छा हुँदैन तपाईँले भने जस्तै अब पक्कै अब यहाँ आर्मोनियम, गिटार अनि यस्तो किसिमको म्युजिक इन्स्ट्रुमेन्टहरू बजाउने खालका धेरै व्यक्तिहरू छैनन् र अहिले जुन अब यो युथ जेनेरेसन छ यसले पनि खासै म्युजिकमा चाहिँ हुन्छ नि अब सिक्ने कुराहरूमा चाहिँ खासै इन्ट्रेस्ट नदिएको हो कि जस्तो लाग्छ मलाई हाम्रो ठाउँको युवा मान्छेहरूले चाहिँ किन चाहिँ यस्तो भएको होला अझलको साथीहरू धेरै जस्तो उनीहरूलाई सुन, गीत सुन्नु सङ्गीतमा बजाउनुभन्दा पनि उनीहरूलाई सुन्नमा धेरै इन्ट्रेस्ट छ बजाउने कुरामा उहाँहरूको इन्ट्रेस्टै छैन जस्तो लाग्छ सिक्ने कुराहरूमा सिक्दियो अनि अलि माँसुरीहरू गिटारहरू अनि तबलाहरू हार्मोनियमहरू बजाउन सिक्यो भने अलिअलि कलाकारहरूलाई अहिले फाइदा हुन्थ्यो कि हाम्रो युवा साथीहरू अन्य अन्य काममा बढी इन्ट्रेस्ट लिनुहुन्छ जस्तै लागु पताको चिजहरू गाजा गाँजा चुर सुर्ती पुकार खैनेहरूमा धेरै इन्ट्रेस्ट लिने अनि कसैले यस्तो कुरा सिकाउनु त भन्दा हा यस्तो कुरा पनि के सिकेर के हुन्छ र म यसो रमाइलो गरौँ न गाजा साजा खाएर रमाइलो हुन्छ कि त्यस्तो कुरामा लाग्छन् म यो हाम्रो युवा साथीहरूले अलि म्युजिकहरूमा इन्ट्रेस्ट लिएर सिकेर अनि हाम्रो समाजमा अलिक केही राम्रो हुन्थ्यो कि गीत सङ्गीतलाई केही फाइदा हुन्थ्यो कि सुदूरपश्चिममा पनि यस्तो यस्तो युवाहरू छन् है भनेर अलि उत्साह हुन्थ्यो कि कुनै प्रोग्राममा भयो भने जति पनि कार्यक्रमहरू हुन्छ यो बजारमा सब डिजेमा गीत बजायो नाच्ने अनि त्यही ट्र्याकहरू बजायो गीत गायो भइसक्यो अनि कलाकार भयो गीत सङ्गीत त यस्तो जो लाइभ गीत गाउँछ त्यसलाई कलाकार मानिन्छ कुन गीत कुन कडवाड उठेछ कुन तालमा गीत छ अनि ए, कुन सुरमा गाउनुपर्ने हो त्यो भएपछि त्यसरी त्यसलाई चाहिँ कलाकार भनिन्छ अहिले त के छ म्युजिक बनेको छ त्यो म्युजिकमा भागा मिलाएर गाउनु त भागा बनाइदिएकै हुन्छ भागा सुन्यो गायो त्यो त जो पनि सक्छ जसले नै गाउँछ त्यही भएर सबै युवा साथीहरूले अलिक गीत सङ्गीतलाई अलिक फरक ढंगले माया गरिदिनु होला भन्ने मलाई लाग्छ आफ्नो खालि समयलाई म्युजिक क्षेत्रमा गिटारहरू अनि बाँसुरी जे आफूलाई इन्ट्रेस्ट छ हार्मोनियम तबला, नाल ढोलक जेमा इन्ट्रेस्ट मादल भयो अहिलेको युवा साथीहरू अब धेरै त्यस्तो समस्या छ होइन अब कतिपयले त अब एकदमै उदाहरणीय रूपमा राम्रो काम गरे पनि छन् र आफ्नो काममा व्यस्त छन् उनीहरू आफ्नो जीवनयापन चलाइरहेछन् र कतिपय युवाहरू तपाईँले भने जस्तै अब यो हाम्रो देशकै प्रमुख समस्या हो लागु बजार जस्तो कुरामा लागेर चाहिँ आफ्नो टाइम वेस्ट गर्ने यसरी चाहिँ आफूलाई चाहिँ कुलतको बाटोतिर लग्ने यस्तो किसिमको समस्या चाहिँ उनीहरूमा छ अब त्यो सबै कुराहरूमा चाहिँ आफ्नो टाइम वेस्ट गर्नुभन्दा आफ्नो ली समयलाई चाहिँ साङ्गीतिक क्षेत्र इन्स्ट्रुमेन्टहरू बजाउन सिक्ने यस्तो कुराहरूमा चाहिँ आफ्नो सुरताल साधनामा गर्ने कुरामा आफ्नो समयलाई चाहिँ सदुपयोग गर्न सके भने पक्कै पनि त्यही युवाहरूले गर्दाखेरि नै हाम्रो सुदूरपश्चिमेली सङ्गीत क्षेत्रको विकासमा चाहिँ अहम भूमिका खेल्छ जस्तो मलाई लाग्छ एउटा अर्को कुरा अब साङ्गीतिक क्षेत्रमा लागेर जीवनयापन गर्ने व्यक्तिहरू धेरै छन् होइन अहिले त तपाईँको विचार चाहिँ के छ अब साङ्गीतिक क्षेत्रलाई पछि गएर अब एउटा प्रोफेसनलकै रूपमा लिन्छु भन्ने सोच्नु भएको छ कि अहिले त अब तपाईँले भन्नुभयो पाटा ग्रुपमा अब सङ्गीतलाई लिएको छु होइन त्यसको अलावा चाहिँ मेरो एउटा पेसा छ पेन्टिङ पेसामा आबद्ध छु भनेर भन्नुभएको छ र हुन्छ नि अब पछि गएर अब तपाईँ एउटा यसैलाई चाहिँ प्रोफेसनल बनाउने सोच्नु भएको छ कि के छ <laughs> पहिला त म सुरुमा त प्रोफेसनलै थिएँ तर अलि मेमोरीको जमाना आएको हुनाले क्याकेटहरू यताउता बिग्रिनुभएको कारणले म अलिअलि ओझेलमा परेको थिएँ अब मैले सोच गरेको छु गीत सङ्गीतलाई नै अगाडि बढाएर हिँड्ने मैले सोच राखेको छु अनि प्लस आफ्नो व्यापार त पछि छ नै छ तपाईँ जुन अहिले पेसामा आबद्ध हुनुहुन्छ पेन्टिङ पेसा यसले तपाईँको पारिवारिक जीवन सजिलै चलिरहेछ होइन पेन्टिङ पेसाले नै मेरो पारिवारिक जीवन चलिरहेछ प्लस म्युजिक क्षेत्रले पनि चलिरहेछ किनभने विभिन्न कार्यक्रमहरूमा म सफरमा जान्छु बाहिर कार्यक्रमहरू हुन्छ बजाम गछाङ बैतडीतिर पनि जान्छु कार्यक्रममा म्युजिक क्षेत्रमा पनि त्यत्तिकै मेरो योगदान छ दुइटैमा योगदान <laughs> छ मेरो पेन्टिङलाई मात्रै भन्दाखेरि म गीत सङ्गीतलाई पनि अगाडि जीवन मेरो ध्यानिरहेछ भन्छु म किनभने एक दुई महिना होल्ड होइन अर्को तिन चार महिनापछि कार्यक्रम आइहाल्छ कार्यक्रममा म गएकै हुन्छ जुन सुके कार्यक्रमहरूमा श्रोताहरूले पनि माया गरेर बोलाइदिनु भएकै छ खुसी लाग्छ मलाई माया गर्ने श्रोताहरूले बोलाएर मलाई पनि अवसर दिनुहुन्छ आफ्नो ठाउँमा बोलाएर उत्प्रेरणा भएर आउँछ कि म झन अरू गीत निकालौँ र अरू हाम्रो सुदूरपश्चिमका लागि केही नयाँ नयाँ झलकहरू दिउँ भन्ने जस्तो लाग्छ जे सन्तुष्ट हुनुहुन्छ तपाईँ आफ्नो जीवन देखेर एकदम म सन्तुष्टि छु आफ्नो जीवन देखेर बुझेर चलाइरहेको छु अनि गीत सङ्गीतलाई माया गरेको र अगाडि बढिरहेको छु जिन्दगीमा धेरै छ आज गर्नु अहिले म्युजिक क्षेत्र केही छैन म्युजिक क्षेत्रमा धेरै सिक्नुपर्छ अझै नयाँ नयाँ गीतहरू आउँछ नयाँ नयाँ तरिकाले चल्नुपर्छ नयाँ नयाँ तरिकाले हिँड्नुपर्ने हुन्छ अब दुःख सुख त मान्छेको जीवनमा भइराख्ने कुरा नै हो यसलाई ठुलो कुरा मान्नु भएन होइन कहिले समस्या आयोला कहिले समस्या सुल्झेला कहिले उल्झेला त्यही गीत सङ्गीतलाई माया गर्दै दुःख सुखमा साथ दिन्छ सा। त्यसलाई नै अगाडि बढाएर हिँड्नेछौँ त्यसलाई नै माया गरेर अगाडि बढ्नेछु भन्ने मलाई चाहिँ लागिरा छ चा। अब श्रोताहरूलाई चाहिँ अलिकति इन्टरटेन गर्ने बेला फेरि पनि आएको छ तपाईँको आधुनिक गीतमध्ये एकदमै चर्चा पाएको आधुनिक गीत फेरि पनि सुन्छौँ हामी मेरो आधुनिक गीत हो ढुङ्गा जस्तो तिम्रो मन पगालेर पग्लिन धमिलो त्यो तिम्रो माया जे गरे नि सङ्गलिन भन्ने टाइपको गीत छ यस गीतलाई लेख्नुभएको छ मुकेश देवलजीले अनि एरेन्जर गर्नुभएको छ नेपालको टप सङ्गीतकार आशिष अविरल अनि संगीत चाहिँ स्वयं म सुधीर्कै नै छ म हल्का सानो टुक्रा सुनाउन चाहन्छु युट्युबमा पनि तपाईँहरू हेर्न सक्नुहुन्छ ढुङ्गा जस्तो तिम्रो मना पग पग्लिन्न धमिलो तो तिम्रो माया जे जेगरे संगलिन्न जस्तो तिम्रो मना जिंदगी माथ दिशु विश्वास कर भन्नेले मेरो मनमा छुरा रेटी अन्तै नाता गास्नेले मेरो मनमा छुरा रेटी अन्तै नाता तिम्रो नो राख् मई तिम्रो नो राख् मई अब कोनी अब भरै कर ढुंगा जस्तो तिम्रो मना धन्यवाद निकै नै गीत छ यो तपाईँको यो जति पनि गीतहरू छ एकदमै बार्मिक गीतहरू बढी छ के हो तपाईँको यो आफ्नै फिलिङ्स हो र आफ्नो मनमा जे कुरा सोचेँ नि म त्यो चिजलाई सङ्गीतको माध्यममा उतार्छु बोके पनि अब त्यो मान्छेको गीत सङ्गीत भन्ने कुराहरू मान्छेको फिलिङ्सबाट चाहिँ बढी आउने कुराहरू हो र अब हामी लगभग कार्यक्रमको अन्त्यतिर छौँ र अन्त्यमा हुन्छ नि अब सुदूरपश्चिमभरिका युवाहरू जो पनि हुनुहुन्छ जति पनि युवाहरू साङ्गीतिक क्षेत्रमा लागिरहेका छन् अथवा अब चाहिँ लाग्न चाहने युवाहरू छन् देउडाको क्षेत्रमा भनौँ या आधुनिकको क्षेत्रमा अथवा अन्य कुनै क्षेत्रमा पनि ती युवाहरूलाई चाहिँ आफ्नो तर्फबाट चाहिँ के भन्न चाहनुहुन्छ मलाई अहिलेको नयाँ युवाहरूलाई के भन्न चाहन्छु भने आफ्नो सुदूरपश्चिम संस्कृति कहिले पनि नबिर्सन होला आफ्नो संस्कृतिलाई जता जाँई अमेरिका अस्ट्रेलिया युरोप जहाँ गए पनि आफ्नो सुदूरपश्चिम सङ्गीतलाई चाहिँ कहिले नबिर्सनुहोला आफ्नो सुदूरपश्चिम सङ्गीतलाई माया गर्नुहोला जहिले पनि सुदूरपश्चिमी लिउँ भनेर गर्व गर्नुहोला र सुदूरपश्चिमको इज्जत राख्नुहोला भन्ने मेरो मान्यता छ र जति पनि कलाकार बन्ने युवा साथीहरू हुनुहुन्छ उहाँले राम्रो म्युजिसियनसँग सिकेर राम्रो सङ्गीतहरू पढेर अनि गीतहरू निकाल्नुहोला र गीतलाई देउडा संस्कृतिमा ढाल्नुहोला भन्ने दरे दरे दरे भाए। भाए मेरो अनुरोध छ धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आएर हामीसँग आफ्नो अमूल्य समय दिएर चाहिँ आज कुराकानी गरिदिनु भयो यसका लागि थ्याङ्क्यु भेरी मच धन्यवाद तपाईँले मलाई पनि रेडियो युनिटी बयानब्बे थुप्लो बोलाएर आफ्नो अमूल्य समय दिएर मलाई बोलाइदिनु भयो र सबै सुदूरपश्चिमका श्रोताहरूमा मेरो दुई चार कुराहरू पनि सुनाइदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु युवा साथी यहाँले भर्खरै सुन्नुभयो युवा गायक सुधीर कौशल जैरूसँग गरिएको कुराकानी युवाहरूमाझ सृजनशीलता तथा अभिव्यक्ति कला प्रति अभिरुचि बढ़ाउन प्रशिक्षण प्रतिस्पर्धा एवं प्रोत्साहन गर्नको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धात्मक सहभागिता बढाउन जरुरी छ अबका दिनमा नेपाली साङ्गीतिक क्षेत्रमा लाग्न चाहने युवा र एउटा बेग्लै प्रतिभा भएका युवाले क्षेत्रमा लाग्नको लागि कला र साधना गर्न जरुरी छ अनि मात्रै सफलता हासिल गर्न सकिन्छ यो सँगै आजलाई कार्यक्रम युथ क्याफेको निर्धारित समय सकिन लागेको छ अर्को हप्ता पनि फरक युवाहरू साथ फरक विषयवस्तु लिएर यहाँहरू माझ आउने नै छु अहिलेलाई भने म प्रस्तुता वीरेन्द्र विदा खाना खावला सम्राणी काटाना खोट बातर खाना खावला सम्राणी काटाना हजरा ऐसे लू खेरा बड़ी पाग्य पा बसना मन लाग्दैन प्यारा बाह्र अन्त बसन्या मन लाग्दैन प्यारा बाह्र साडी हल् सेलु खीर मे पाहाड अलु खीर मे पाज्ञा पाहाड